नमस्ते म नारायणी खड्का सन्चय हुनुहुन्छ होइन त रेडियो माथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोबाट तन्नेरी स्वागत छ रिटी सगरमाथा सुन्न छुटाउनु भएकाहरूलाई फेरि पनि हाम्रो चुले निम्ति सुनाइदिनु होला है अस्तिको कार्यक्रम सुन्नुभएकाहरूलाई रिभिजन र आजको पहिलो निम्त मान्न आउनुभएकाहरूलाई म अस्तिको भागमा के के भएको थियो भनेर सरस्वती भन्छु है त कथा काठमाडौँको सीता पाइलातिरबाट सुरु भएर हामीलाई स्वयंबुततिर घुमाउँदै फेरि सीता पाइलामै आएर सकिएको थियो ब्याचर पहिलो वर्ष पर्दै गरेकी वर्षा कोठाको खोजीमा भौतारिँदै गर्दा ठ्याक्क सीता दिदीको घरमा पुगेकी थिए आफ्नै ठाउँतिर कि र आमा नभएकी टुहरी भनेर हो कि किन हो सीता दिदीले कोठा त दिइन् तर उनकी छोरी सारालाई त्यो कुरा मनै परेन उता कोठा पाए भने ढुक्क भएकी वर्षाले पवित्रा र मिलनसँग पैसाको जोहो पनि गरे यता भने मामा पर्नेबाट अमेरिकादेखि गिफ्ट आएको आइफोनको खुसी साट्न नपाउँदै सारा र सीता दिदीबीच कोठा दिएको विषयमा चर्काचर्की पर्यो छोरी साएर जाने बित्तिकै सीता दिदीले वर्षालाई फोन गरेकी थिइन् अब बाँकी कथा सुनाऊ काम दिदी? काम त के भन्नु र कोठामा पर्दा र कार्पेटिङ यही छ नि त तिमीलाई पनि किन्न पर्ने यहाँ भइरहेको कुरा कति निकाल्ने र हाल्ने गर्नु भनेर नकिन भन्नलाई गरेको क्याउ त लौ भोलि कतिखेर आउँछ हुन्छ हुन्छ फेरि बिहानै त मलाई पनि केटाकेटी स्कुल पठाउनको हतार हतार हुन्छ खाना खाएपछि नै आउन त हस् दिदी ल त राखेँ अहिले है हुन्छ दिदी भाइ नान्सी अँ गेस वाट के सरले हेरिरहेछ अहिले नकरा देखिस भने दंगे पर्छस् के हो र देखा न गेस्ट घर भनिरहेको छु त इयररिङ होइन के <laughs> <laughs> के हो त घडी होइन के होला त मोबाइल हो लौ कसरी थाहा पाइस् भक्समा चित्र देखेर कुन फोन हो भन न तब किन आइफोन भेटिस् क्या हो ओइ yes, हो साँच्ची आइफोन यस बेबी कसले पठाइदिएको नि हेरौँ न हेरौँ अनि अगी त सरले हेरिरहेछ भन्थेस् त ए नकरा लेख्थेछ देख्थेन सरले ले त मामाले पठाइदिस्या के? वाव सिक्स प्लस गोल्डन कलर कुन तेरो त युएस गएको मामाले अँ अरू त कसले पठाउँछ सबका सबकन जुस मक्की जुस हुन् नि वाव यार मेरो बाबाले त एसएलसी पछि मात्रै दिसिन्छ भन्छ सर हे फोटो चाहिँ अति राम्रो आउने कि हेर्छु मैले हिजो खिचेको ह्या बरु हाम्रो खिचौँ न फेसबुकमा हाल न त अनि मलाई पनि त्यहाँ गर ल अहिले के हुन्छ त देख्दैन त्यो बरु सरले उसले नि एन्सर त्यही कपीबाट त साइड छ नि बोर्डमा एडभेन्चर बेबी एड्भेन्चर बाहिर त जसले नि खिचिहाल्छ नि बरु क्याप्सन चाहिँ म भन्छु ल क्लासरुम एडभेन्चर <laughs> लाला त्यसो भाइ ल यता यार ए यतापट्टि एन्टिलाइट पऱ्यो यता फर्किनु यता पाउठ न पाउ नै अब फन्नी क्या फन्नीवाला बुझ्नु न ओइ ओ स्मृतिले देखी के गर्छ त झन् देखाइदेखाइ गर्छु म त राख अहिले भयो भनिदिन्छु यसले त ब्रेकमा गरौँला हेरौँ न कसरी भन्दिरहेछ सकियो सारेर तार। तार। तार। ए के भइरहेछ त्यहाँ सार, के को खास खुस हो ए साह्रा के चलिरहेछ अहिलेसम्म लेखेको खै नान्सी तिम्रो मैले एक बोर्ड लेखिसक्दा पनि दुई लाइन मात्र लेखेको हो के गरिरहेको थियो भन त तिमीहरू के होइन सर यसलाई पेट दुख्यो भन्यो अनि त्यही कुरा गर्दैथ्यौ के हो त्यो पट्टा छोप्न नखोज तिम्रो खुट्टानेर मैले देखाएको छैन भन्ठानेको खोइ यता ल्याउँथ्यौ केही होइन सर सर झुक्केर परेछ सर सर झुक्केर हो क्या सर ए फोन है क्लासमा त्यो पनि फर्स्ट पिरियडमै म छ है बाहिर आऊ तिमीहरू दुवैजना सर प्लिज सर बाहिर आइहाल भनेको सुनेन हौ ए तिमीहरू शब्दार्थ पढेर बस म एकछिनमा आइहाल्छु कमिन्छ ए आइयो ल ल भित्री आऊ भोलि सबैजनाले यो कथा पढेर आउने है अगाडि आएर भन्न लगाउँछु नि म फेरि अँ सस्पेन्ड हुन मन छ भने ल्यापटप आइफोन क्याब के के छ सबै बोकेर आउने ओ के भयो तिमीहरूलाई सस्पेन्ड गरिदिया होइन के गरेर आएको थियो तिमीहरू फोन चलाएर अँ अँ यसको मामा नयाँ आइफोन पठाइदिस रहेछ अनि के स्विच गर्थ्यो अँ अँ गार्जेनलाई रे यसै त मम्मीले गाली गरेर आएको फोन लियो भनेर साले त्यही स्मृतिले हेरेर त हो नि हे चुप्लाक अहिले सुन्छ अनि के त सुने त्यसले हेरेको हेरे गरेर त हो नि शे त्यसले जानी जानी त्यस्तो गरेको थाहा छ मम्मीलाई कसरी भन्नु अब ह्या नरो अब धेरसम्ट नगर भने बोबो, भो बो छोडिदियो है <laughs> <laughs> बिस्तारै ल्याऊ है बिस्तारै भित्तामा ठोकेला लानी फेरि जान्छ नि प्लस्टर दाइ भएन भएन यता यता अलिकति ढल्काउनु न होइन होइन मतिर माथि यता ल ल यो किचन ल्याएको यतै राखे नै हुन्छ अहिले मिलाऊँला नि अरू सामान लिएर तलबाट के गर्ने केटाकेटी भा भए सानसानो सामान त ल्याउन सघाइदिन्थेँ अस्ति केटाकेटीको तरकारी खाइदिहालेँ युरिक एसिड बढेर हल्ला न चला भए छु म त के नै छ अरे दिदी सामान अब मैले बेड किन्या छैन यही लुगा कपडा अनि किताब र ग्यास त हो नि ए किन त अने एउटा त किन्या भए हुन्थ्यो नि होइन दिदी उता घरमा सुत्ने मान्छे न हरिखेर गइरहेछ यहाँ किनेर फेरि के नचाहिँदो खर्च गर्नु भनेर बुवाले पठाइदिन्छु भन्नुभयो अलि पछि एक दुई दिन यसो एड्जस्ट गर्नु पर्ला नि म्याट्रेस किनेछ नि त त्यसो पो हुन त हुन्छ तर एकै हो नानी हिसाब गर्ने हो भने त ल्याउने खर्च नै आउँछ नानी खै हेरौँ अब त्यस्तै रहेछ भने किन्न पर्ला ए भाइ भाइ ल्याइदेऊ न ल्याइदेऊ एउटा सिलिन्डर ल्याइदेऊ त्यत्र बलिया तिरा भएर पनि अल्छी गर्न खोज्दा रहेछ नि हाम्रो दिनुहुन्न तपाईँहरूले ढिला गऱ्यो भने गाली गर्छिन् भयो भयो दाई मै मिलाउला जानु तपाईँ धन्यवाद है दाई खाट ल्याउनु पर्यो भने मेरो कान्छी छोरी आइसके मैले खाजै बना छैन के खा भन्ने होला फेरि आज लौ छिटै आउँदो रहेछ नि त कतिमा पढ्ने रे नानी बिर्सेँ सातमा हो बिहानै नौ बजेदेखि लाग्छ नि त यसको दिदीको चाहिँ अलिक ढिलो बाटा लाग्छ अब दसैँ पछि चाहिँ बिहानदेखि बेलुकासम्म हुन्छ भन्छन् किन एउटै होइन रे स्कुल होइन नि ठुली सानैदेखि बिजेश्वरीपट्टि कान्छीलाई टाढा भयो पहिला हामी बसुन्धारातिर बस्थ्यौँ के पछि घडेरी किनेर यता आएको यो घर बनाको कति नै भएको छ र तिनै वर्ष त भयो नि ए अनि अङ्कल चाहिँ कहाँ हुनुहुन्छ नि हत्तेरी तपाईँलाई दिदी अनि फेरि अङ्कल चाहिँ बाबु के छ आज खाजा आज छैन नि त सानो हेर दिदी सरेको बनाउने भ्याएन नि दिदीलाई त चिन्यो नि ए वर्षा दिदी नमस्ते दिदी नमस्ते नानु उसको फेस त कस्तो देखा देखा जस्तो लाग्यो मलाई कहाँ देख्यो होला र खोइ खोइ ठ्याक्कै याद त भएन तर देख्न चाहिँ देखा हो हुन त एउटै अनुहार भएको मान्छे नि कति हुन्छ कति हो है मामु हाम्रो एउटा म्याम होइस नि कम्प्युटर पढाउने वर्षा दिदी जस्तै होइसिन्छ ए हिजो अस्ति फन पार्क गएको थियो हो तिमी क्रिस्मा हो अस्ति सेटरडे गएको नि हामी दिदीहरूसँग अनि तिम्रो साथी पनि थियो गौरव मैले भनेको थिएँ नि मामु गौरवले त्यो दिन जुत्ता उल्टो पाल्टो लगाएर गएको थियो भनेर बाउलाई जाड रक्सी खाएर दसतिर हिँड्नको फुर्सद छैन छोराको जुत्ता मिल्या छ कि छैन भनेर हेर्न कहाँ भ्याउँथ्यो नि ल ल ढिला हुन्छ खाजा ल्याएर खाऊ अनि गइहाल ट्युसन दिदीलाई पनि ल्याइदिने हो मामु पढ्दैन भो तिमी मात्रै खाऊ मेक्रो नि बनाइदिन्छु म हिजो पनि खाजा बनाएन भनेर आगो आग भाइ आज नि बनाइन भने त बस्सी खानु हुँदैन होइन यो केटीले खाजा पनि खाइसकिन ल भात पनि त्यसै छ के भो केही भएको छैन दिउँसो खाजा टन्नै खाँथे अनि भोकै लगाएन वर्षा दिदीसँग बोलिस् त छैन अहिले बोल्छु जान त बहिनी उसैसित टिभी रुममा बसेर पढ्दैथे त पनि सँगै बस नजानेको कुरा सोध सबै कुरा कराउनै पर्छ बानी परिसक्यो त नक्करै नहुने ह्याङ कराउनु आइसो फेरि आफ्नै सुले पढ्न दिस मलाई कति कुराको करेक्ट गरेको के लो बा लो म अबलाई छुच्ची भइहाल्छु जे मन लाग्छ त्यही गरेन ओ क्रिस्मा अलि उता सर यता बस् न मेरो ठाउँमा बस्नुपर्छ तँलाई यता हौ सा, सा। सारा यता म सर्देऊला क्रिस्मा त्यो रत्यौली लेखेको मिलेन तिमीले रत्यौली होइन नि त रत्यौली हो आधा त अनि इमराजको य हो ऊ होइन लेख त यस्तो हो दिदी अँ अँ हो ठिक छ ठिक छ सारा केही छ अप्ठ्यारो नमानी सोध ल तिमीहरूको टिचर जस्तो हकार दिन नि मैले अँ छैन दिदी मेरो होमवर्क सक्यो सुत्न गए म कति बज्यो ए साढे दस भइसकेछ त अँ हुन्छ हुन्छ चुड नाइट दिदी साह्रै मैले खाली चाहिँ गुड नाइट क्रिस्मा तिमी चाहिँ कति बेला सुत्ने गरेछ साह्रो एकछिनमा हजुरलाई निन्दा लाग्यो भने सुतिस न छैन चाएन छैन सोधेको मात्रै कुन सब्जेक्ट गाह्रो लाग्छ तिमीलाई सबभन्दा नेपाली र म्याथ साइन्स पनि ए अनि सजिलो इङ्लिस र जियोग्राफी ठ्याक्कै उल्टो रहेछ तिम्रो र मेरो <laughs> त हो र होइन जिस्केको <laughs> जियोग्राफी चाहिँ पटक्कै आउँदैन अनि के सहरा त अहिले ए यो मेरो क्लास छुटेको थियो क्या नेपालीको हत्तरी कति लामखुट्याउने यतातिर नयाँ ठाउँ नयाँ ओछाम कस्तो निद्रा नपरेको भोलि बिहान कलेज जाउँ भनेको आधा रात भइसक्यो निन्द्रै लाग्दैन किताब पढौँ क्या हौ बरु किताब हेऱ्यो भने निद्रा पर्छ कि होइन कसले ढोका हुन्छ यति राति साडे बाह्र भइसक्यो त को हो अँ हथा त सकियो तर आजको लागि मात्रै कसले हानेको होला त यति राति वर्षाको डोकामा त्यो पनि किन बिचरा सारा एक दिन राम्ररी चलाउन नपाई नया आइफोन सिज अब के गर् साराले थापाउलाई त अर्को सुमबार कुनै पर्छ सक्नुहुन्छ भने नाटक लेख्ने दुर्गा कार्कीसँग सोध्नुहोस् है त आजको नाटकमा भाग लिने कलाकारहरू दुर्गा कार्की निशा थापा रविना थापा आर्य न्यौपाने मनिषा देवकोटा समापिका गौतम लगायत सबैलाई धन्यवाद तपाईँलाई रेडियो नाटक चौबाटोको आजको भाग कस्तो लाग्यो प्रतिक्रिया पठाउन हामी फेसबुकमा फेसबुक डट कम स्ल्यास सिएचएबिइटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र त्यसै गरी शैली डट थिएटर वान एट उपलब्ध छौँ नाटकका परिकल्पनाकार एवम् सम्पादक महेश पौड्याल लेखक दुर्गा कार्की निर्देशक नवराज बुढा थोकीसँगै सबैलाई धन्यवाद म नारायणी खड्का तपाईँलाई अर्को हप्ता भेट्छु अनि सँगै नाटक सुनाउला है त बिर्सने बानी छ भने अलार्म लगाएर राख्नुहोस् है हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र पुनः प्रसारण मङ्गलबार दिउँसो दुई बजे